महिनाको दोस्रो र चौथो शनिबार दिउँसो एक बजे छाउनी अस्पताल काठमाडौँका वरिष्ठ छाला तथा युन रोग विशेषज्ञ डाक्टर सुनिल साक्यद्वारा स्वास्थ्य जाँच भइरहेको सहर जानकारी गराउँदछौ प्रभावकारी स्वास्थ्य अहिले को बार बजे अहिलेहन को बार बजे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 डाक्टर द्वारा धार दुख्ने हाथ खुट्टा झमझमाने ढार को नशा च्यापी को सिल्का हाँ पोलने दुख्ने सुनिने बाथ यूरिक एसिड आदि समस्या भाई बिरामी को स्वास्थ्य परीक्षण एवं उपचार भैर सहर्स जानकारी कराद नगर अस्पताल प्र रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय रेडियो अर्पण एक सय चार आगामी संविधान सभा चुनावमा नेकपा माओवादीसँग चुनावी एकता हुने प्रचण्डको खुलासा नेकपा माओवादी भने सरकार विरोधी कार्यक्रमको तयारीमा वर्तमान सरकारको मुख्य कार्यभार संविधान सभाको निर्वाचन नै भएको गृह मन्त्री घिमिरेको भनाई निर्वाचनमा एमालेसँग मोर्चाबन्दी नहुने काङ्ग्रेस नेता महतको स्पष्ट पूर्वमा फेरि जनजीवन प्रभावित सचिव सरुको विरोधमा धनुषाको एक गाविसका राजनैतिक दलद्वारा गाविस कार्यालयमा तालाबन्दी सरकारी सेनाको आक्रमणबाट सिरियामा कम्तीमा पचास सर्वसाधारणको मृत्यु भारतको नयाँ दिल्ली स्थित तिहाड जेलमा झडप हुँदा एक कैदीको ज्यान गयो र डिभिजन थ्री क्रिकेटको अन्तिम खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्ने आइपिएल क्रिकेटमा दिल्ली र हैदराबाद फिर्ने स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु धन्यवाद हजुरको शुभनामेर प्रयासजी प्रयास तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो अवस्थित हङकङ ले रहा को हो राष्ट्रिय राष्ट्रीय टावर्स एंड टूर्स रत्नगर दुई टाणी हांग बजार फोन शून्य छप्पन्न पांच साठी शून्य मोबाइल अंठानबे चार तिरपन चालीस एक सौ एकसठी पुनश्च मनी एक्सचेन्ज ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा एकीकृत नेक माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचंडी संविधान सभा चुनाव में मा नेकमा चुनावी एकता होने खुलासा बारह को सीमरा विम स्थल में आज बिहान पत्रकार प्रचंड मोहन वैद्य नेतृत्व को नेक मोवादी चाहे आप चुनावी एकता तैयार रहें प्रश्न पार्भ वहां मधेश को बोधपुरा मिथिला एक क्षेत्रवा आपूदारी दिने दोहरिया दुबई उपाध्यक्ष मधेश चुनाव लड़ने तैयारी भईर जानकारी आंदोलनरत दल चुनाव में सहभागीवधान सभा सदस्य को संख्या 491 जना राख्ने मुख्य दलको सहमतिमा सहमति में पुनर्विचार कर सकने प्रचंड को भनाई मोहन वैद्य और उपेन्द्र यादव नेतृत्व का दल्ला उच्च स्तरीय राजनैतिक समिति में लिया सकिने चुनावी प्रचार प्रसार काचंडितओवादी शीर्ष नेता गृहमन्त्री माधव प्रसाद घिमिरेले वर्तमान सरकारको मूल एजेण्डा र कार्यभार नै सभाको निर्वाचन गराउने भएकाले सरकार निर्वाचनको निर्णयबाट पछाडि नफर्कने बताउनु छ उहाँले संसदीय व्यवस्था मानेर राजनीतिमा आएपछि सबै दलको कर्तव्य निर्वाचनमा जानु भएकाले सरकारले वार्ता र सहमतिबाट कुनै पनि हालतमा निर्वाचन, छा। रा, निर्वाचन, हालत निर्वाचन गराएरै छाड्ने दावी गर्नुभयो नेपालवाणी नेटवर्कसँग कुरा गर्दै गृहमन्त्री घिमिरेले आन्दोलनमा रहेका दलहरूसँग सरकारले वार्ता प्रक्रिया शुरू गरिसकेकाले केही माग सम्बोधन गरेरै पनी सरकार निर्वाचन पछाड़ी नफर्कनेस को वार्ता कोशिश कर विश्वास सब दल रचन में भाग लिखा सरकार को तर्फ बा हमील हमी फिर फर्क हमी पछाड़ी जान सकते अब मूलुक अभी खोजे निर्वाचन होत्येक कदम अब अग्रगामी होने हो अब हमी अगड़ी को कसरी व्यवस्थापन करने कसरी निर्वाचन स्वच्छ र स्वतंत्र ढंग करने अब हमें हेन पिषय नहीं उहाँले संविधान सभाको निर्वाचन ऐन संशोधन गराउने विषयमा दलहरूसँग छलफल भइरहेकाले ऐन संशोधन हुने बित्तिकै निर्वाचनको मिति सरकारले तोक्ने तयारी तो गरेको पनि जानकारी दिनुभयो संविधान सभाको निर्वाचन सम्बन्धी ऐनलाई अगाडि बढाउनु पर्नेछ जारी राखेका छौँ स का नेता डाक्टर राम शरण महत ने कांग्रेस और नेकता एमआल दुवे प्रतिस्पर्धी पार्टी भैया संविधान सभा को निर्वाचन में मोर्चाबंदी बनाए जाना संभव ने यूनियन तापलेजुंग आज सदर मुकाम फोंगलिंग पत्रकार भेटघाट कार्यक्रम नेता महत ने स्वच्छ प्रतिस्पर्धा होने भाई विचार नमिलने पार्टी संग मोर्चाबंदी संभव न महत ने निर्वाचन को अंतिम घड़ी मेंवाचन क्षेत्र में एक सकिने माओवादी मा चुनाव में सहभागी बनाने वातावरण बन, बनाने प्रमुख राजनैतिक दल रग्रसर हर्ने में वहां जोड़ दत ने मंगसी में चुनाव होने में आशंका नगर्न सुझाव दि काेस के मंगसिर में चुनाव करमाइन कसुर बाकी नाखा के चाणो भा चो चुनावी मीति को घोषणा कर वर्तमान चुनावी सरकार को विरोध में रहकर नेकमा माओवादी सहित का, का तेतीस असि जारी विरोध कार्यक्रम को प्रभावकारिता का विषय में छलफल कर तेतीस दलिया मोर्चा को बैठक बसि ने मददी मुख्यालय बुद्धनगर जारी बैठक में चार शक्तिबीच को सहमति विरुद्ध आंदोलन को समीक्षा और भावी रणनीति को बारे में छलफल भई निचन आयोग फोटो सहित मतदाता नावली संकलन और नागरिकता वितरण कार्य शुरू छलफल धनुषा को देवपुरा रूपैठा गावि का राजनैतिक दल का प्रतिनिधि गावि को कार्यालय में तालाबंदी करो कार्य संपादन कर सचिव भरत यादव सरुआ करें नगरयन गावि में पठाइक और विगत रकम बेरोजी राखी को सचिव जिला समिति धनुषा पुनः देवपुरा रूपैठा पठा दल का प्रतिबंदी राजनैतिक दल का प्रतिनिधि भरत यादव यथावत राखि पर्ने विश समिति धनुषा को निर्णय को विरोध करी जिला समिति धनुषा बैशाख पन्द्र गते सत्रजना गावि सचिव को जिम्मेवारी हेरफे किशोरी यादव देवपुरा गावि यादव नगरायन गावि पठाने निर्णय किशोरी यादव देवपुरा रूपैठा आर्थिक वर्ष दुई हजार पैंसठी छैसठी रह पचास हजार पेशकी राखे बलाह सघारा गई थी सप्तरीको जोगनी गाविस मा आगलागी हुँदा एक सय सात घर जलेर नष्ट भएका छन् मण्डलले समुदायको बस्ती रहेको क्षेत्रमा आगलागीका कारण डेढ करोड रुपियाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ आगलागीको कारण भने खुल्न सकेको छैन लाहान र राजविराजबाट गएका तीनवटा वारूण यन्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीको भनाइ छ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 विभिन्न माग राख्दै दिनौ जसो हुने बन्द र हड़तालका कारण पूर्वको जनजीवन कष्टकर बन्न थालेको छ केही दिन अघि मात्र यातायात मजदूरले गरेको बन्द खुल्ला साथ आजदेखि संघीय लिम्बुआ राज्य परिषदले पूर्वका नौ जिल्ला पुनः बन्द गराउँदा पूर्वको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ पूर्वका ताप्लेचुङ पाँच इलाम झापा तेह्रथुम धनकुटा संखुवासभा लगायत नौ जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधन चल्न सकेका छैनन् भने बजार तथा पसल पनि ठप्प रहेका छन् धनकुटा तेह्रथुम र पाँच सीमावर्ती गाविस बुधबारीमा हिजो मतदाता मावली संकलन भई को समय में विरोध प्रदर्शन कर पुगे आपकर्ता कृटपीट करी प्रहरी ने निंत्रण में लं संघय लिंबुआन राज्य पिषद् आजदे अनिश्चित कालीन आम हड़ताल को आहवान पारिजात स्मृति केन्द्रले पारिजात साहित्य जगतमा योगदान पुर्याउने विशिष्ट स्रष्टाहरूलाई सम्मान गरेको छ प्रसिद्ध साहित्यकार पारिजातको विषौं स्मृति दिवसका अवसरमा केन्द्रले आज राजधानीमा विशेष कार्यक्रम गर्दै नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य चैतन्यलाई पारिजात सृजन सम्मान नेकपा एमालेकी पूर्व नेत्री साहना पारिजात संघर्षशील नारी पुरस्कारले सम्मान गरिएको हो त्यस्तै नारदमणी छालीलाई पारिजात कला सम्मान विजय आचार्यलाई बाल साहित्य पाण्डुलिपि पुरस्कारले सम्मान गरिएको छ पाण्डु सगरमाथा सफाई र फोहोर मैला व्यवस्थापन अभियान अनुरूप सगरमाथा बचाउ अभियानले मुलुकका विभिन्न स्थानमा फोटो प्रदर्शनी गर्ने भएको छ सगरमाथालाई फोहोरमुक्त बनाउनका लागि भएका गतिविधिमा खिचिएका तस्विर प्रदर्शनीमा राखिने अभियानले आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो स्वीडिस फोटो एड सटोमद्वारा खिचिएका एकचालिस तस्विरहरू केही दिन नेपाल पर्यटन बोर्डमा राखिने आयोजकले जनाएको छ त्यस्तै फोटो प्रदर्शनी पोखरा र नाम्चे बजारमा अवलोकनमा राख्दै पोखराको माउन्टेन म्युजियममा एक वर्ष प्रदर्शनीमा राखिनेछन् सन् दुई हजार एघारमा गरिएको सरसफाई अभियानले आठ टन भन्दा बढी फोहोर मैला सगरमाथा क्षेत्रबाट निकालेको थियो आयो आयो आयो आयो आयो! भने को को आयो भनेको राखेर चाँडी बजारमा अवस्थित शिव मोबाइल सेन्टरले उपलब्ध गराएको छ साथमा नोकिया सामसुङ कलर्स एक्साइज तथा ब्रान्डेड र नयाँ नयाँ मोडलका आकर्षक चाइनिज सेटहरू पनि सुपथ मूल्यमा उपलब्ध गराएको जानकारी गराउँदछौ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 आफूसँग पैसा नै छैन ल लाटी यति धेरै गरगहना लगाएर हिँडेकी पढी छौ फेरि व्यापार गर्ने पैसा छैन पनि भन्छौ आजै ती गर एकमा रहेको विश्व विकास बैङ्कमा गएर राख अनि पैसा ल्याएर व्यापार गर न भइहाल्छ नि ए हो र अहिले नै हिँडिहाले हमारा विशेषता बचत में उच्चतम ब्याज दर दिन में जी पटक रकम रातरिकेम हिमाले यूनियन रकम निकालना देश का विभिन्न भाग में सकिने सुविधा घर कर्जा व्यापारी कर्जा गाड़ी कर्जा सुन कर्जा छिटो छर सुलभ ऋण लगाने सुविधा निःशुल्क एबीबीएस सेवा बैंकिंग ग्यारेटी एस एम एस बैंकिंग बैंकिंग सेवा बिहान नौ देखि पांच बजे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 जा सद समझेरा सौरा छो घरी घरे हामी कहाँ सरकारी विद्यालय बोर्डिङ स्कुल तथा क्याम्पस काठ्य पुस्तकहरू धार्मिक किताब अफिस का लागि आवश्यक पर्ने स्टेसनरी सामान खेलकुद सम्पर्कल बुक्स एन्ड स्टेसनरी फोन शून्य छ पाँच बैसठी पाँच सय उन्नाइस मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस गारी गारी। गारी गारी। पाकिस्तानी जेल में मार कैदी सर्वजित को हिजो दाह संस्कार करम्मू दा। काश्मीर को एक जेल में पाकिस्तानी कैदी में आक्रमण हो गंभीर अवस्थ में उपचार भई रखारतीय संचार माध्यम जता सीरियन सेना ने भूमध्यगरीय तटीय क्षेत्र रहेको सुन्नी गांव में आक्रमण करी कमती में पचास सर्वसाधारण मानस को हत्या को को सा। सीरियन सेना बंदुकधारी को सहयोग में बेदा गांव में प्रवेश करी महिला तथा बाल सहित कमती में पचास जना को हत्या को घर में आगो लगा सीरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सर सेना गांव में पसंद छुरी तथा गोली प्रहार करेंगे हत्या संघर्ष करद्रोहही भाई बेलायत में फर ह्यूमन राइट निर्देशक रामी अब्दुल रहम ने सीरियली सैना अज बेदा गांव में रहकर और स्थानीय को घर में छापा मरी रहता राष्ट्रीय खेलकूद का खबर आईसीसी वर्ल्ड लीग डिविजन थ्री को अंतिम खेल में आज इटलीस प्रतिस्पर्धा करू में प्रवेश करने प्रयास का साथी टोली आज मैदान उतरने चार खेल्ट चार अंक जुड़े को आज इटली भारी अंतर हरा सके अमेरिका बर्मुंडा संग पाजित भय डिवीजन टू में प्रवेश करने और इटली इस दुई पटक भिड़ी सकता जिसम दुवे पटक बाजी मारे लगातार चार खेल जीतने युगांडा विश्वकप छनौ चरण में स्थान बनाने multimodal <laughs> इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ गै भएको खेलमा राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स तालिकाको सातौं स्थानमा रहेको छ राजस्थानले दिएको एक रनको लक्ष्य कोलकाताले सत्र ओभरमा भेटाएको थियो उसका लागि युसुफ पठान र ज्या कालिसले आउट नभए उनापचास र तेत्तीस रन जोडे पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा छ विकेट गुमाउँदै एक रन बनाएको थियो यसैबीच आज राति आठ बजेपछि शुरू हुने एकमात्र खेलमा सनराइजर्स हैदराबाद र दिल्ली डेया भीडने भाय का सन राष्ट्रीय खबर को अंत्य में मूल खबर का शीर्षक एक पटक आगामी संविधान सभा चुनाव नेकपा मा नेक माओवादी संग चुनावी एकता होना सकने प्रचंड को खुलासा नेकता माओवादी कार्यक्रम को तैयारी में वर्तमान सरकार को मुख्य कार्य सभा को निर्वाचन में एमए संग मोर्चा बंदी ना महत को स्पष्टोक्ति पूर्व में फेरी आह्वान जनजीवन प्रभावित सचिव सरुआ को विरोध एक गावि राजनीतिक दल द्वारा गावि तालाबंदी सरकारी सेना आक्रमण सीरिया में कमती में पचास मृत्यु भारत नया दिल्ली तिहार छड़ा पुदा एक जे को राष्ट्रीय खबर सकियो प्राविधिक पवन कटेबादा साथी हो राजमार्गमा हामीले पुल निर्माण गर्ने भयौँ गर्नु पुल निर्माण त गरिब तर यसको बारेमा तपाईँ चिन्ता नगर्नुहोस् न यी सबैको व्यवस्था सुवेदी बिल्डर्सबाट मैले पहिले नै व्यवस्था गरिसकेका छु हजुर सम्पर्क सुवेदी बिल्डर्स रणपन उचितवन प्रोपराइटर सेवक सुवेदी मोबाइल अन्ठानब्बे पाँच पचास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 हजुर हामी कहाँ दक्ष कालीगढद्वारा आधुनिक कलात्मक एवं गुणस्तरी सुनसीका गर तयार गरिने अर्डर अनुसार गर तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने राशि पत्थर साथै नयाँ गराना गर गहना साटिने सम्पर्क जय श्री राम जसपाई प्रोपराइटर ओम प्रकाश मोबाइल अन्ठानब्बे चार पचास चार सय अन्ठानब्बे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 यंग को रेडियो साथी मन साथी मनका खूल-कूल त एकदम दम छ बुझ्यौ म mm. तर मैले यस्ता साथीहरू भेटेको छु जसको अगाडि साहसी साथीहरूको कुरा गरेको होइन त्यही सातजना साहसी युवतीहरूको कुरा गरेको र उहाँले हामीसँग उहाँहरूको यात्रा बारे बाड्नु भएको रमाइलो कुराकानीले चाहिँ आजको कार्यक्रमको रमाइलो मिटरलाई अझै रमाइलो बनाउने छ क्या कला हो नि बोरू उहाँको कुरा सुनेर हामीलाई त मजा आयो बुढो हामी, हामी। रेडियोको दुनियाँको मिल्ने साथी भएपछि साथीलाई पन पनि त रमाइलो पार्नै पर्यो नि त्यसैले सुनौ है त अहिलेसम्ममा सातवटा महादेश मध्येको चारवटा महादेशको चारवटा ठुलो ठुलो हिमाल चढेर ख्याति कमाउनु भएको सातजना साथीहरू मध्ये एकजना साथीसँग गरिएको यो कुराकानी हे युवा युवासँग युवाका युवा। कुरा युवा सफलता कुरा मेरो नाम शैली बस्नेत हामी चाहिँ सेभेन समेट्स वुमेन टिम भन्ने नेपाली महिलाहरूको एउटा टोली छ हामी सातजना छौँ यसमा र विश्वका सातै महादेशको अग्लो हिमाल चर्नी मिसनको हामी यो टिम रहेको छ र सातजना चाहिँ हामीले नेपाल पुरा एउटा मुलुकको नै प्रतिनिधि गर्छौँ र भनौँ न सबैजनाको हामी जुन किसिमको ब्याकग्राउन्ड छ हामी एउटा नेपाली महिलाको अवस्था कस्तो छ भन्ने किसिमको पनि यसैबाट देख्न सकिन्छ जस्तो अब हाम्रो साथी माया गुरुङ छ होइन अब चौध वर्षको उमेरमा उसलाई चाहिँ अब घरमा बिहा गर्ने सबै तयारी भइसकेको मान्छे अब अगाडि चाहिँ यस्तो सानै उमेरमा बिहा गर्नको लागि म जन्मेको होइन भनेर एउटा डिटर्मिनेसनका साथ चाहिँ घर छोडेर चाहिँ हिँडेको थियो त्यस्तै आशा कुमारी सिंह चाहिँ महोत्तरी धनवार कम्युनिटीबाट हो र छजना दिदीबहिनीमा अब उसको हजुरआमाले आशालाई हेर्दा चाहिँ दिदीबहिनी मात्रै यो चाहिँ अलिक कम राम्री छ भनेर उसलाई चाहिँ अब गएर बिहा गर्न राम्रो केटा पाउन गाह्रो हुन्छ भनेर उसलाई आफै मिहिनेत गरेर खानुपर्छ भनेर राम्रो स्कुलमा हाल्नु भएको थियो त्यस्तै अब पेमादिकी शेर्पा छ उनीहरू तिनजना दिदीबहिनीको परिवार त्यसमा पनि अब दिकीलाई चाहिँ लर्निङ डिसएबिलिटिजहरू पनि भएको कारणले गर्दा एउटा कमजोर परिवार उसलाई हेरिन्थ्यो हाम्रो चाहिँ कान्छियामा आफ्नो परिवारको एसएलसी दिने पहिलो व्यक्ति हो पूजन आचार्य ऊ चाहिँ दोलखा जिल्ला उसलाई चाहिँ आफ्नो जिल्लामा खेल्नको लागि चाहिँ केटी साथीहरू पनि हुँदैन थियो केटा साथीहरूसित बॉल भलिबलहरू खेल्ने त्यसरी हुर्केको मान्छे र चुनू श्रेष्ठ छ हाम्रो टिममा एकदम बसन्तपुरको झोछे काठमाडौँ बाहिर भनेको खासै धेरै अनुभवै नबुटलेको मान्छे हामी सबै एकदमै फरक फरक पृष्ठभूमिका छौँ र त्यसैले पनि एउटा हाम्रो टिमलाई चाहिँ अझ डाइनामिक बनाएको छ हामीले जब सुरु गऱ्यौँ टू थाउजन्ड सेभेनमा त्यतिखेरसम्म जम्मा सातजना नेपाली महिलाले मात्र सगरमाथा चढ्नु भएको थियो एउटा अवसर अगाडि आएपछि चाहिँ सक्छु कि भन्ने एउटा त्यही नै हो, हो प्रेरणा चाहिँ हाम्रो त मेन भनेको मेन सिक्रेट भनौँ न ओपन सिक्रेट त हाम्रो टिम स्पिरिट टिम वर्क नै हो हामी इन्डिभिजुवली लागिरहेको छैनौँ यसमा अनि हाम्रो टिम अहिलेसम्म पनि वर्ल्डको मोस्ट सक्सेसफुल वुमेन एक्सपेक्टेसन हो त्यो हुनुको कारण भनेको चाहिँ जति बेलामा हामी सगरमाथा चढ्ने मिसनमा थियौँ त्यो बेलामा हाम्रो इन्ट्रेस्ट एजेन्डा स्वार्थ भनौँ न तपाईँ जे भन्नुहुन्छ त्यो सगरमाथा चढ्नु बाहेक अरू केही पनि थिएन के त्यसमा चाहिँ अब कस्तो हुँदो रहेछ भने तपाईँ के कामको लागि अगाडि बढ्नु भएको छ होइन अब जे लक्ष्य छ त्यो इम्पोर्टेन्ट छ भने अब मान्छे जुटेरै बस्छ अनि अहिलेसम्म हाम्रो लागि चाहिँ हाम्रो कमन गोल नै एकदमै इम्पोर्टेन्ट भइरहेछ हाम्रो टिममा एउटा ब्यालेन्सिङ फ्याक्टर जस्तो चाहिँ कस्तो चा छ चा भन्दाखेरि हामी एकअर्कालाई लागेको कुरा एक्सप्रेस गरिहाल्छौँ कसैले कसैले चित्त दुखाउँछ भनेर वा तपाईँले केही मिस्टेक गरिराख्नु भएको छ भने पनि भइगयो नभनौँ भने हाम्रो त्यो हामी कसैलाई पनि यहाँ चाहिँ त्यो त्यो छुट छैन क्या हामी चाहिँ लागेको कुरा फ्याट भनिहाल्छौँ बरु त्यो साथीले मन नपराओस् भन्छौँ एक्सप्रेस गर्छौँ अनि तत्कालै त्यो फ्लस हुन्छ होइन त्यो मनमा कुन्ठा बोकेर चाहिँ हामी हिँड्दैनौँ अब यतिकै हामी बसेको देख्छौँ जसले पनि भन्छ कि तपाईँहरूको टिम त कस्तो मिल्ने टिम जस्तो चाहिँ हुन्छ नि थट्टा गरेर हुन्छ हाँसिरह रमाइलो गरेर हुन्छ त्यो पक्कै पनि छ तर त्यसको अर्को पाटो हुन्छ नि हामीले धेरै सङ्घर्ष गर्नु पर्या छ धेरै खप्नु पर्या छ होइन हामी धेरै रोएका छौँ धेरै आँसु भएको छ हाम्रो त्यो सबै किन त भन्दाखेरि हामीले जे सपना देखाएको छौँ त्यो हाम्रो लागि इम्पोर्टेन्ट भएको भएर हामी चाहिँ करियर अपर्च्युनिटी सब चिजलाई चाहिँ केही होइन भनेर एउटा सेभेन समेट्सको पछाडि दौडिरहेछौँ होइन अब पैसा बनाउनुभन्दा इतिहास बनाऊ भनेर हामी चाहिँ अगाडि बढिरहेछौँ आफूलाई साँच्चै के चाहिएको हो त्यो बुझौँ होइन त्यो बुझिसकेपछि चाहिँ सानोतिनो कुराको लागि यदि तपाईँ सपना नै गिभअप गर्नुहुन्छ भने मेबी युआर नट सिरियस अबाउट इट युवाहरूलाई मेसेज like, त अनुभवबाट भन्नुपर्दाखेरि त मेहनत नै रहेछ र एउटा धैर्य भन्ने चिज चाहिँ रहेछ होइन हामीले अब आफ्नो सपना पुरा गर्न सकिन्छ अगाडि बढ्नुपर्छ भनेर सधैँ भन्छौँ हामीलाई पनि अरूले भनेको थियो तर त्यो जति सजिलो सुनिन्छ नि गर्नलाई सजिलो छैन कि अगाडि बढ्दा खेरि त यति धेरै अप्ठ्याराहरू आउँछन् होइन त्यही नै हो क्या लाइफ भनेको चाहिँ जस्तो सगरमाथा चढेपछि त हामीलाई त अब सबै चिज सजिलो हुन्छ भनेर मान्छेले सोध्छ नि तर हाम्रो वास्तविक सङ्घर्ष त सगरमाथा चढिसकेपछि सुरु भयो तर त्यो भन्दैमा सजिलो हुँदैन सङ्घर्ष हुन्छ त्यो सङ्घर्षले नै एकदम स्वाद दिन्छ क्या सफलताको साथी साथीहरू यहाँ आफूले एउटा हिमाल चढेको छैन हाम्रो सातजना साथीले त विश्वका चार चारवटा हिमाल चढिसक्नु भयो है कला हिमाल चढ्ने त्यो पनि आँट हुनु पर्छ कि हेर है म यस्तो आटिलो छु कि तिमीलाई के थाहा खूल-कूल नत्र एकदमै माने तर अघि हामीले सुनेको कुराकानी आर्टको बारेमा मात्र होइन नि आइयो महिला सशक्तिकरण केटी मान्छेले पनि केही गर्न सक्छ केटी मान्छे कुनै पनि हिसाबले कमजोर छैन भनेर संसारलाई नै उहाँले बुझाउन पनि त सफल हुनु भएको छ नि होइन र हो नि साथसाथै एकता भयो भने जे पनि गर्न सकिन्छ भन्ने कुरा पनि त उहाँहरूको कुराबाट बुझ्छौ नि होइन र कला पक्कै पनि हो नि आयुस् सैलुजीले भन्नुभएको कुरा साँच्चै नै हो के युवामा धैर्यता र टिम वर्क भयो भने त आँटेको कुरा सबै नै तर यही कुरा नबुझेर होला धेरै जना युवाहरू नै रार्जालाई रा पहिचान पनि गर्न सक्नु भइरहेको हुँदैन र आजको हाम्रो कथामा पनि यस्तै कुरा बारे त छ नि होइन र बरु अब हाम्रो गफलाई यही ब्रेक लगाएर सुनाउन त आजको रमाइलो कथा हुन्छ नि बरु साथी रमाइलो यही अन्त्य हुँदैन किनकि तपाईँ बब्बाल रमाइलो साथी कला र तपाईँको प्रज्ञा ओ प्रज्ञा होइन के हेर्दैछु मोबाइलमा यस्तो गरेर अँ त्यसलाई थाहा नपाउने म पनि हेर्छु नि स्तो पुरानो दिनहरू याद आयो भने यो हेरेर त कस्तो मजा हुन्थ्यो है पहिला पहिला त्यही तिन चार वर्षमै कति पर्यटन भयो हाम्रो कलामा पहिला पहिला कस्तो रमाइलो हुन्थ्यो कति चेतना मूलक कामहरू गर्थ्यौँ सबै साथीहरूको सम्बन्ध कस्तो राम्रो थियो त्यही त है हुन त त्यति बेला हामी भर्खर नौ कक्षातिर पढ्थ्यौँ अनि त पछि फेरि हामी सबैको एसएलसी आयो अनि पढाइमै व्यस्त हुन थालियो अनि पछि कोही क्याम्पस जान थाले कति त गाउँ नै छोडेर सहर पनि गए अनि कसरी हुन्थ्यो र फेरि त्यही खालका कामहरू गर्न त नै भन्नहरू फेरि ओइ त्यो लाइन हेर्नु निर्मल त्यो बिहान राम्ररी समाउन लगाए तिनीहरूलाई तपाईँहरू सबै मिलेर बस्नु है अब एकैछिनमा हामी त्यहाँ सती चौकमा पुगेर सडक नाटक देखाइहाल्छौ हुन्छ हुन्छ रमाइलो हुने भयो आज अब तिमीहरूले गरेको कार्यक्रम रमाइलो नहुने त कुरै भएन नि त्यो सँगसँगै चेतनामूलक जानकारीहरू पनि पाइने देही ल ल अब जान जोर जोरले नारा लगाउ त कण्ठम लगाइ यो सम्पर्क गर्दा पहिला छ यो रोग कसर्थ गरो कण्ठको प्रयोग र गरु आफ्नो रहिएको जो गरु आफ्नो रहिएको यो ईटाई बिपद टाडा बचाउ देश सारा ईटाई बिपद टाडा बचाउ देश सारा रक्तदान गरी रक्तचासो ईटाई शरणमाटा गरो र बचाउ रक्तदान गरी रक्तचासो ईटाई शरणमाटा बचाउ आहा कस्तो रमाइलो हुन्थ्यो है त म ज्योति गौरव सन्तोष सूर्य अञ्जन उषा मुक्ति रिना सबैजना मिलेर हामी के के गर्थ्यौँ है कक्षा नौ दसतिर हुँदा त कस्तो रमाइलो हुन्थ्यो त्यही भने अझ हामी देउसी भैलो खेल्न दादा त झन् क्या रमाइलो हुन्थ्यो नि ओइ तँलाई एउटा कुरो याद छ त्यो मुक्तिको घरमा के त रिना कुर्सीमा बस्न खोज्दा सन्तोषले पछाडिबाट कुर्सी तान्दैथ्यो नि रिना कसरी लडेको थिएँ है किन याद नहुनु नि अनि रिना क्या रिसाहार सन्तोषलाई कस्तो कराएकै थिएँ है कस्तो बदमास थियो नि सन्तोष पनि त्यही त है बिचडी रिस त उठिहाल्छ नि एउटा कुरा याद गरेको छ त्यसपछि त हाम्रो यो गाउँबाट खासै कोही पनि त्यस्तो रमाइलो हुने गरी मादल बोकेर नाच्दै गाउँदै देउसी दे भैलो गएको थाहा नै छैन मलाई त हो नि है साँच्ची ती सानो भाइहरू जान्छन् न त अरू त कोही जाँदैन कस्तो होला है त्यही भन्यो बरु हामी नै जाउँ न त यसपालि दसैँ तिहारमा बिदा नै भइहाल्छ अनि सबैजना भेट पनि हुन्छ नि अनि देउसी भैलो खेल्न जाउँला नि हाम्रो कला संस्कृतिको जगेडा पनि त हुन्छ नि बरु हाम्रा भाइ पनि लिएर जाऊँ उनीहरूलाई नि रमाइलो हुन्छ र अर्को सालदेखि उनीहरू पनि जान्छ नि त्यसै गरी है राम्रो आइडिया तल प्लान गराउ न तर प्रज्ञा मलाई ती कुराहरू गरेपछि फेरि पनि क्लबमै बसेर काम गर्न मन लागेन मलाई पनि त हो नि तर के गर्नु र त अनि म मात्र भएर क्लब खुल्दैन अनि के काम गर्नु नि यहाँ तैँले अघि भर्खर भनेको होइन देउसी भैलोमा भाइ बहिनीहरूलाई पनि लग्ने कुनैहरूले पनि पछि सिक्छन् भनेर अँ अँ तैँले भन्न खोजेको कुरा मैले बुझेँ दिमाग त तेरो तगडै हुन थालेछ नि देखिस् त मेरै सङ्गतको फल त हो नि सङ्गतको फल यो त आजकल म धेरै बदाम दुध खान्छु कि र बिहान बिहान पनि गर्छु यो सब कमल त्यसकै असर हो क्या अब जाउँ बरु सन्तोषलाई पनि यो बारेमा भनौँला नि ल त खो त सन्तोष त अझै आएन नि आउँदैन कि क्या हो त्यो आउँदै होला के तिर्ण गर्न ऊ भन्ने बित्तिकै देखा पर्यो हेर्दा सन्तोष आउँदैछ ए हो दन्ना थियो। थियो लाए, लाए, आ, त धन्न आयो त्यो मलाई त त्यो आउँदैन कि भन्ठानी राखो के हो आज फेरि कताबाट के भूत चढ्यो तिमीहरूलाई अब के गर्नु एउटा भूतलाई भेट्नलाई भूत नै चढ्नु पर्ने रहेछ हिनीहरू दुईजना भेट भएपछि त जहिले पनि यस्तो हुन्छ र चुप लाग् तिमीहरू दुईजना अनि आज किन भेटेको भनेर भन्दैन यसलाई प्रज्ञा के, के वो वो हो बिहे गर्नलाई सिके हो प्रज्ञा त्यही भएर निम्तो दिनलाई बोलाएको हो मलाई हो नि मेरो बिहे यही वैशाखमा हुँदैछ त्यसैले गजबको गर्दो बोकेर आइज है मेरो बिहेमा नत्र भोज खान पाउँदैन नि फेरि लो साँच्चै त बिहे गर्न लाग्यो हो छन तलाई प्रपोज गरौँला भनेर कत्रो योजना बनाएको थिएँ सब चौपट भयो नि थुक्क मेरो जिन्दगी अझै पनि जिस्किन छाडेको छैन छ है त अब धेरै नजिस्किकन हाम्रो कुरा सुन खासमा हामीले हाम्रो त्यो बाल क्लब थियो नि पहिला हो त्यही क्लबलाई फेरि सुचारो गर्ने कि भनेर सोचेको क्या मलाई लागिरहेको थियो तैनि केही यस्तै वायात कुरा भन्छस् कि भनेर लौ वायत चाहिँ किन नि झन् कि के कुरा त सोचिसक्यो हामीले त चाहिँ यस्तो भन्छस् अनि के त अहिले हाम्रो ब्याजको को नै छ र भन्दा फेरि पहिला बाल क्लब हुँदाका सदस्यहरू त सबै लागापा नै लागिसक्यो नि अनि के गर्ने कसरी गर्ने भन्नु मैले पनि पहिला ठ्याक्कै यही भनेको थिएँ नि तर पछि निर्मले भने पछि बल्ल मेरो घैँटोमा घाम लाग्यो निर्मल तँ नै भन्दे त यसलाई अँ हेर सन्तोष हामी अहिले केही गर्न सि बुढाबुढी त भइसकेको छैनौँ नि भर्खर बाह्र क्लासमा पढ्छौँ भने भइहाल्यो नि त्यसैले अब हामीले फेरि पहिलाको जस्तै सक्रिय भएर काम गर्न सक्छौँ र रह्यो सबैजना लाखापाखा लागिसक्यो भन्ने कुरा त्यसमा त हामीले हाम्रो भाइ बहिनीहरूको सहयोग पनि लिन सक्छौँ नि उनीहरूलाई हाम्रो क्लबमा बोलाएर काम पनि त गर्न सक्छौँ नि ल भन कस्तो लाग्यो तल हाम्रो आइडिया आइडिया त राम्रो हो तर पनि मलाई चाहिँ खासै चित्त बुझेन पहिलेको जस्तो क्लब कहाँ होला र त्यस्तो नभन्न सन्तोष कमसेकम ट्राई त गरौँ पहिला नै किन निराश अनि फेरि त आफै फे सोच न पहिला पहिला हाम्रो गाउँमा हामीले के के जनचेतनामूलक क्रियाकलापहरू गर्थ्यौँ अजय जब प्रति सड़क नाटक रियाली के गए पी हम गांव सेला रोड छी भाई सानी काम करते अब ती भाई बहनी कन सकते ना? कम से कम उन्नी मार्गदर्शन तो दिन सकता आ, हो अब तिमी ये भौने मैं तर अब जे गे रा र एउटा कुरा के भने नि पहिले हाम्रो क्लबको नाम चाहिँ सृजनशील बाल क्लब थियो भने अब चाहिँ युवा क्लब भनेर राखौँ न त के छ विचार हो ठिक भनिस् त अब हाम्रो क्लबलाई बाल क्लबबाट युवा क्लब बनाऊ अनि भाइ जिम्मा दिऊ अनि पछि केही पर्यो भने उनीहरूले नि अर्को भाइ बहिनीहरूको हस्तान्तरण गर्छ नि हुने है यस्तो गरेपछि चाहिँ क्लब पनि जहिले रहिरहने भयो नाम पनि रहिरहने भयो अनि काम पनि भइरहने भयो होइन त वाह क्या मज्जा, ल ल अब त्यसो भए हामी हाम्रो भाइ बहिनीहरूसँग नि कुरा गरौँ अनि सँगै बसेर छलफल गरौँला नि के गर्ने भनेर हुन्छ नि तर हामी पनि सोच्दै गरौँ न के गर्ने भनेर अँ मेरो विचारमा त हामी फेरि एउटा हाजिरी जवाफ गरौँ न र त्यसका लागि स्कुलमा गएर सरहरूसँग नि सल्लाह गरौँ क्या राम्रो आइडिया त्यही हाजिरी जवाफ नै गर अनि दुई वर्षपछि गर्ने कामलाई पनि बोरिङ बनाए सबैलाई हाय हाय आउने गरी निद्रै लाग्ने गरी अरे यार यत्रो दुई वर्षपछि केही गर्ने सोच्दैछौँ अलि रमाइलो धमाकेदार केही गरौँ न ताकि सबैलाई लागोस् कि अब चाहिँ यिनीहरूमा फेरि केही गर्ने जोस लागेछ भनेर हो यार तैँले ठीक भनिस् तर अब आँ, आँ... के धमाकेदार कार्यक्रम बनाउनलाई के गर्ने त ऊ प्रज्ञा जुम्रा पऱ्यो कि के हो टाउको पो बनाउन थालिस् त सोचिरहेको देखिनुहोस् स्तो हुन्छ तिमीहरू नै भन्न हामी एउटा सत्तरी सालको अवसरमा अनि त्यहाँ चाहिँ हाम्रो नेपाली भाषा शैली जगाउने खालका नाचगानहरू कार्यक्रम राखौ र हाम्रो गाउँको मौलिकता झल्किने खालको प्रस्तुति पनि राखौ कस्तो लाग्यो तिमीहरूलाई मेरो आइडिया कम्मलको छ है आइडिया चाहिँ धन्यवाद धन्यवाद अँ त्यही भन्दै गर्न दुई हजार सत्तरी साल सकेपछि नयाँ वर्षको अवसरमा भनेर कार्यक्रम गर्ने होला होइन वैशाख साक महिना सकेर जेठ लाग्ने बेला भइसक्यो अनि तयारीहरू गर्दा गर्दा जेठ महिना पनि सकिन्छ अनि असारमा नयाँ वर्ष दुई हजार सालको अवसरमा भनेर काम गर्ने होला नि होइन कस्तो के, के कस्तो नि मैले भनेको कुरा हो कि होइन भन्न तपाईँ त्यो त हो नि है त्यो त हो तर सन्तोष वैशाखको लास्टमा पनि नयाँ वर्ष भनेर गर्दा भइहाल्यो नि बरु हामीले हाम्रो स्कुलमा भाइ पनि कुरा गरौँला उनीहरूलाई नाचगानहरू तयार गर गीत गाउनलाई तयार हो भनौँला अनि हामी पनि जोड तोडले काम गर्ने नि हुँदैन अँ त्यो त भइहाल्छ नि हुन त सन्तोष ल ल हुन्छ यो त हाम्रो आइडिया भयो तर तिमीहरूले अघि भनेको जस्तो भाइ पनि सल्लाह गरौँला अनि कुनै राम्रो आइडिया आयो भने त्यो पनि गरौँला नत्र यसलाई नै अघि बढाउँला नि त Oh, uncha uncha. Bhai bhai chade -chade paa हो हुन्छ हुन्छ बरु भाइ बहिनीहरूसँग कुरा गर्न चाहिँ हामी आज नै स्कुल जाउँ न अनि सरहरूसँग पनि सल्लाह गरौँला सर मिसाहरूले पनि त हामीलाई सहयोग गरिहाल्नुहुन्छ नि अनि चाँडै चाँडै तयारी गरौँ अनि हाम्रो कार्यक्रम पनि सफल पार्नुपर्छ र हाम्रो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ हाम्रो गाउँको कला संस्कृतिलाई नै जोगाउने है फेरि त्यो त पक्कै हो नि अनि सन्तोष त गीत गाए यसपालि चाहिँ त कस्तो तो राम्रो गीत गाउँछस् क्या अरे हे कहाँ गाउँछु म गाउँदैन के गाउँथिस् त पहिला पहिला चाहिँ अवसर नै भएन आफ्नो प्रतिभा देखाउनै पाएन भनेर कराउँथिस् अहिले यत्रो अवसर पाउँदा चाहिँ ठुलो हुनुपर्ने है तँलाई त्यत्रा गीतहरू लेखेका छ राम्रो गीत छानेर रा गान एउटा खुरुक्क गाएको हुँदैन तँलाई ल ल धेरै नसुना गाउँछु त म ए साथीहरू अशोक अच्युत सूर्य शर्मिला प्रमिला र उर्मिलालाई यति राम्रो नृत्य देखाएर रा जानुभएकोमा र अब पालो भएको छ एउटा अर्को गीत सुन्ने अब म बोलाउन चाहन्छु भाइ रामजी बराइलीजीलाई र रा उहाँ राष्ट्र लागि आउँदै हुनुहुन्छ बेराउ द मुटु दुख्दा छुना पाऊ एक मटो एक मि माटो जे होस लामो समयको अन्तराल पछि भए पनि तिमीहरूले राम्रै काम गऱ्यौ हामी सबैजना एकदमै खुसी छौँ अनि जुन तिमीहरूले यो हाम्रो कला संस्कृति झल्किने गरी कार्यक्रम आयोजना गर्यौ नि त्यो पनि भाइ बहिनीहरूलाई संलग्न गराएर त्यो त झनै राम्रो हो फेरी यसै गरी त हो नि हाम्रो ठाउँको कला संस्कृतिको जगेर्ना गर्ने भनेको त्यो झाँकीहरूले त झन् कार्यक्रमको शोभा नै बढाएको थियो धन्यवाद सर र यो त सबै तपाईँहरूकै मार्गदर्शनले त हो नि अनि सर यो वर्ष त हामी देउसी भैलो खेल्न जाने पनि प्लान गर्दैछौँ हु नि त सर र तपाईँहरूको घरमा पनि आउँदैछौँ है हामी ए ल ल आऊ आउ रमाइलो हुन्छ म पनि तिमीहरूसँगै नाचौला नि आमाको त्यो धरती आत्मा भन्दा निकै प्यारो म जन् को धरती आमा भन्दै रुना पाराउ द बाटो धन्यवाद र रमाइलो गीत गाएर जानुभएकोमा भाइ रामजी बराइलीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि तपाईँहरू सबैलाई त थाहा नै छ आजको यो कार्यक्रम आयोजना गरेर हाम्रो संस्कृति जगेर्ना गर्ने राम्रो उद्देश्य लिनुभएको हाम्रो अग्रज दाई दिदीहरूलाई फेरि पनि धन्यवाद लामो समयको अन्तरालपछि उहाँहरू फेरि जागरूक हुनुभएको छ हामी भाइ पनि राम्रो मार्गदर्शन गर्नुभएको छ र उहाँहरूको यो उद्देश्यलाई हामी पनि अझ सफल पार्ने आशा उहाँहरूलाई दिलाउँदै अब चाहिँ प्रज्ञा दिदी जो आयोजक क्लबको अध्यक्ष हुनुहुन्छ उहाँलाई आफ्नो कुराहरू राख्न अनुरोध गर्दछु <laughs> <laughs> यहाँ उपस्थित हुनुभएको सबैलाई मेरो नमस्कार हामी युवाहरूले गरेको कामलाई सदैव साथ र सहयोग गरेर हाम्रो हौसला बढाइदिनु भएकोमा तपाईँहरूलाई म दे हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु हुन त म यहाँ धेरै बेर बोलेर तपाईँहरूलाई बोर बनाउन चाहन्न त्यसैले म यहाँ किन आएको भनेर मात्र भन्न चाहन्छु हामीले यो हाम्रो क्लब लगभग दुई तिन वर्ष अघिदेखि उद्देश्य लिएर खोलेका थियौँ र केही हदसम्म हामी सफल पनि भयौँ तर विभिन्न कारणवश हामी केही समयका लागि सेलाएका थियौँ र त्यसको लागि सम्पूर्ण क्लबको तर्फबाट म माफी माग फेरि हामी उही जोस र जाँगर लिएर आएका छौँ हुन त पहिला हामी क्लबमा जो, जो थियौ कोही आफ्नो पढाइले गर्दा त कोही आफ्नो कामको लागि कता कता भएको छ तर पनि हाम्रो त्यो क्लबको नाम नमेटाउन र पहिलाको जस्तै सक्रिय रहन हाम्रो भाइ बहिनीहरूलाई हाम्रो त्यो क्लब हस्तान्तरण गर्न चाहन्छु र आफ्नो अध्यक्षता आजको यो कार्यक्रम सञ्चालन गर्ने बहिनी निशालाई जिम्मा दिन चाहन्छु र उहाँहरूलाई शुभकामना पनि दिन चाहन्छु र के पनि भन्न चाहन्छु भने आफ्नो क्लबमा कुनै पनि लोभ लालच नगरी निस्वार्थ रूपमा आफ्नो समाजको आफ्नो गाउँको विकासको लागि खटिन र एउटा उदाहरण बन्न हुन भन्न चाहन्छु यति भन्दै म फेरि हाम्रो क्लबको नयाँ अध्यक्षलाई यहाँ निम्त्याउँदै आफ्नो नयाँ सदस्य साथीहरूको नाम घोषणा साथ गर्न अनुरोध गर्दछु धन्यवाद खाली मात्र समाज परिवर्तनको लागि पनि हो भन्ने कुरा आजको कथाको प्रज्ञाले र उसको साथीहरूले कस्तो मजाले बुझेको है त्यही त मलाई त प्रज्ञाले जुन नेपाली संस्कृतिको जगेर्नाको लागि सांस्कृतिक कार्यक्रमको का आइडिया लिएर आयो नि त्यो त मलाई साह्रै मन पर्यो है यसरी पन के पनि देखाउँछ भने नि साथीलाई त्यो कुराले प्रज्ञाको नेतृत्व गर्ने सिटलाई एकदमै राम्ररी झल्काउँछ है हो नि फेरि यो सिट त प्रज्ञामा पहिलादेखि थियो नि होइन र तर क्लबमा आबद्ध भएपछि यो सिटलाई उसले अझै निकाल्न सक्यो तर मलाई एउटा मन परेको कुरा के पनि हो कला जुन कुरा प्रज्ञाले गरे क्लबमा रहेपछि क्लब हस्तान्तरण गर्नु पर्छ क्लब हस्तान्तरण गर्यो भने नयाँ रोचक ज्ञान कुराहरू पनि सिकिन्छ र नयाँ मान्छेहरू नयाँ साथीहरूले एकदमै राम्रोमा हस्तान्तरण गरेपछि त अघि कथामा निर्मलले भने जस्तै क्लबको नाम पनि भइरहने र क्लबले काम पनि गरिरहन पाउने यसले गर्दा त समाजमा क्लबको अस्तित्व पनि रहने भयो र सधैँभरि समाजमा राम्रा कामहरू पनि त भइरहने भयो नि सकि पनि हो नि फेरि मलाई के लाग्छ भने नि मेरो कुन कुन फ्रेन्ड सबैजना मिलेर काम गरे भने काम राम्रो हुने र भएको कामलाई चिन्ने मौका पनि सम्भव हुन्छ भन्ने कुरा पनि त थाहा पाउँछ नि प्रज्ञाको कथा सुनेर हु नि फेरि साथी अब क्लब भनेर सोच्दाखेरि एउटा कोठा हुन्छ जहाँ विभिन्न साथीहरू आएर कुराकानी गर्नेछन् तर तपाईँलाई लाग्दैन यसले क्लब मात्रै होइन विभिन्न सञ्जालहरू युवा सञ्जाल महिला सञ्जाल जुन समाजमा छन् नि ती पनि त छैन नि र अघि तिमीले भने जस्तै विभिन्न सञ्जालहरूले पनि राम्रो कामहरू गरेका छन् तर क्लब भए पनि कुनै सञ्जाल भए पनि एउटै उद्देश्य चाहिँ हुनुपर्छ है हो नि त्यो इम्पोर्टेन्ट कुरा हो क्या फिर साथी मलाई त लाग्छ धेरै क्लबहरू र सञ्जालहरू हाम्रो छन् र सबैको आआफ्नो अब्जेक्टिभ यानि कि उद्देश्य पनि हुन्छ नि त्यसैले साथी तपाईँ पनि आफ्नो क्षमता वृद्धिका लागि कुनै क्लब वा भनौँ न कुनै सञ्जालमा लाग्न चाहनुहुन्छ भने चाहिँ म किन यसमा लाग्दैछु त यसमा लागेर के हुन्छ यसमा लागेर मलाई लागे के फाइदा हुन्छ र भनौँ न म यसमा लागेर अरुलाई लागे र समाजलाई के दिन सक्छु त भन्ने कुराहरूको बारेमा समालोचनात्मक रूपमा सोच्नु पर्छ होला यो त एकदमै महत्वपूर्ण कुरा हो साथी क्लब त विभिन्न खाले हुन्छन् नि खेलटकको क्लब वक्तित्व कला सम्बन्धी बरु बार्नु पर्दा नि साथी क्लाग क्लाग म पनि एउटा पब्लिक स्पिकिङ यानि कि वक्तित्व कला सिकाउने क्लब स्मार्ट क्लबमा थिएँ क्या तर्क पूर्ण रूपमा कसरी बोल्ने भन्ने कुरा पनि सिकेँ त्यसको मतलब तिम्रो बोल्ने बानीको विकासको साथ तर्क कसरी कुराहरू अगाडि राख्ने आफ्नो ममा अरूहरूसँग कसरी कुरा गर्ने अरूको कुरा सुन्ने र आफ्नो कुरा राख्ने वैचारिक रूपमा कुरा नमिल्दाखेरि कसरी कुरा मिलाउने त र कसरी मिलेर काम गर्ने भन्ने कुराहरू पनि मैले त्यही गरेर सिके क्या त्यसको मतलब त अहिलेको युगमा चाहिने जुन सिपहरू छ नि त्यो कुरा सिकायो होइन तर तिमीलाई लाग्दैन आइयो विभिन्न सञ्जाल वा क्लबहरूमा लाग्नु भनेको आफ्नो लागि मात्र होइन यसमा लाग्दा त समाजको लागि पनि केही गर्ने ऊर्जा र मार्ग पनि त प्रष्ट हुन्छ भनेर यो त एकदमै सही कुरा हो निको होला साथी, साथी गोरखामा क्या रो आपनो उने रो कम शांति दब समूह बड़ू वहाँ कोई रोचक अनुभव नहीं छुल एक दुई वर्ष अगाडि चाहिँ प्रोग्राम चलेको थियो त्यही बेलामा साथीहरूले बस्नुपर्छ तपाईँ जस्तो मान्छे अपाङ्ग भए तापनि तपाईँले बसेर के गर्न सक्नुहुन्छ तपाईँ एउटा समाजको शिक्षित व्यक्ति भनेर भन्नुभयो अनि हुन्छ मैले सहयोगको सहयोग गर्छु अब मैले अरू धेरै केही गर्न नसके पनि फिजिकल्ली हेल्प गर्नु नसके पनि म मेन्टल्ली काउन्सिलिङ गर्ने कुराहरूदेखि लिएर अब म आफू पनि शिक्षा लिन्छु र अरूलाई पनि त्यो शिक्षा दिन्छु भनेर मैले त्यो प्रण गरेर त्यो शान्ति दबावसम्म बसेर अहिलेसम्म गाउँ समाजमा आइरहेका समस्या लाई आफ्नो ठाउँबाट विचार गरेर मेरो मनमा आएका विचारहरू मैले सकेसम्मको अब कसरी हुन्छ समाजलाई राम्रो हुन्छ के गर्दाखेरि चाहिँ समाजमा द्वन्द्व हुँदैन अब जस्तो कुनै ठाउँमा झगडा भयो भने कुनैको पक्ष लिएर बोल्यो भने त त्यहाँ अवश्य पनि शीवन द्वन्द्व सिर्जना हुन्छ त्यसैले कसरी हुन्छ त्यो द्वन्द्व नहुने किसिमको वातावरण सिर्जना गर्नुपर्छ यस्तो किसिमका सल्लाह र सुझावहरू सजेसन चाहिँ साथीहरूलाई म सेयरिङ सा। गर्छु एकपल्ट विवाद थियो अब जस्तो भनौँ हाम्रो दुईवटा गाउँको बिचमा अनि त्यो विवादमा चाहिँ हामीले दुई पक्षकै कुरा सुन्यौँ र त्यो सुनिसकेपछि उहाँहरूलाई चाहिँ हामीले के भन्यौँ भने समाज भनेको यताको पनि हामीलाई चाहिन्छ र उताको पनि हामीलाई चाहिन्छ त्यो किसिमले कुरा गऱ्यौँ र दुइटै पक्षलाई चित्त बुझ्ने खालको कुरा हामीले गऱ्यौँ त्यहाँनेरि हाम्रो विचारहरू अरू साथीहरू पनि हुनुहुन्थ्यो हुन त उहाँहरूले अरू साथीहरूले भन्नुभएको भन्दा मैले त्यहाँ गएर चाहिँ ल यो चाहिँ यसरी गर्नुपर्छ तपाईँहरू मैले भनेको कुरामा कतिको विश्वास गर्नुहुन्छ भन्दा उहाँहरूलाई अलिकति केही हदसम्म विश्वास चाहिँ भयो कि होइन नदेख्ने मान्छे भएपछि पनि यस्तो कुरा गर्नु सक्ने भनेपछि उहाँको कुरा हामीले सिरोपर गर्नुपर्छ हो भन्ने किसिमको कुरा गर्नुभयो त्यो विवादलाई चाहिँ हामीले टुङ्ग्याउन सफल रह्यौँ पहिला यही बाटोमा हिँड्दाखेरि मलाई घृणाको नजरले हेर्ने मान्छेहरू मलाई पहिला चाहिँ के गर्न सक्छ र यसले भनेर गिज्याएर जिस्क्याएर मदेखि भागेर मलाई गिज्याएर रमाइलो मान्ने मान्छेहरू अहिले दुई हात जोडेर नमस्कार सर भन्छन् त्यो चाहिँ एउटा सकारात्मक पक्ष जस्तो लाग्छ समाज सा। सुध्रेको जस्तो लाग्छ त्यही भएर यो यो चाहिँ अब शान्तिसम्म दबासूहको ध्यान हो पनि म भन्न चाहन्छु किनभने यस्तो अवेरनेसको प्रोग्रामहरू आए नि मेरो जिन्दगीलाई अहिलेदेखि पहिलेदेखि अहिलेसम्म हेर्दा पनि केही हदसम्म चाहिँ गाउँघरमा सुधार आएको हो कि हाम्रो गाउँघरमा अलिकति युवावर्गको वर्चस्व रहेको छ र एक कुरा त अब युवाहरूले भनेको अरूले मान्ने भए बालबालिकाहरूदेखि लिएर बुढासम्म बुढापाकासम्मले मान्ने भए हो यु युवाहरूको कुरा सुन्नुपर्छ यिनीहरूको नयाँ जोसमा हामीले पनि केही सरसल्लाह चाहिँ दिने हो त्यसरी नै समूहमा सा, आबद्ध रहेर आफूमा रहेको क्षमताहरूलाई चाहिँ प्रयोग गरेर नै अहिलेको कन्टेस्टमा नेपालमा शान्ति स्थापना गर्न सक्छौँ जस्तो लाग्छ मलाई बाहिरी आँखाले देख्न नसके पनि हाम्रो भित्री आँखाको ज्योति भनेको कमजोर छैन जस्तो लाग्छ हामी युवाहरू नै हौँ अब देशको कर्णाधार भएर हामी नै जुरमुराउनु पर्छ त्यसैले शान्ति स्थापना गर्नको लागि हामी जब युवाहरू नै जागरुक रहेनौँ भने अरूले त गर्ने केही नै होइन हामी युवाहरू अब भनौँ न अहिलेको कन्टेस्टमा हेर्ने हो भने विभिन्न राजनीतिक दलहरूमा लागेर हुन्छ कि कुनै गुण्डागर्दी गर्ने समूहहरूमा आबद्ध भएर हुन्छ कि युवाहरू नै लागिरहनु भएको हुन्छ त्यसैले यसलाई त युवाहरू नै जागरूक भएर लाग्नुपर्छ तब मात्र देशमा शान्ति हुन सक्छ सुनिहाल्नु भयो नि साथी दृष्टिबिन भयो भनेर हाम्रो साथी क्षितिजलाई पहिले मान्छेहरूले भेदभाव गर्थे तर शान्ति दबाव समूहमा लागेर मध्य काम गर्न थालेपछि भने साथी क्षितिजलाई समाजमा पनि सम्मानको रूपले हेर्न थालेको कुरा सुन्दा त एकदमै खुसी लाग्यो र कला तिम्रा लाग्दैन शान्ति दबाव समूहमा लागेर नै एक किसिमको आत्मसम्मान पनि क्षितिजलाई पाउनु भएको छ भनेर त्यो त पके पनि हो नि युवाहरू पनि आफै शान्ति र सञ्जाल साथीलाई भेट्ने गफसफ गर्ने थलो मात्र होइन कि के राम्रो काम गर्ने त्यो समाजमा देखिएको विभिन्न चुनौतीहरूको बारेमा छलफल गर्ने हामी युवाले पनि ती समस्या हटाउन के गर्न सक्छौँ त भन्ने कुरा सोच्ने र यस्तो गर्यो भने त युवा शक्तिलाई पनि गर्ने होइन कि तपाईँको क्लब र सञ्जालले समाजको समस्याको स्थिति विश्लेषण गरेर के कुरा गर्दा कुन मुद्दा उठाउने भनेर छलफल गर्नु पर्छ होला उदाहरणको लागि नि साथी तपाईँको गाउँ समाजमा बाल विवाहको समस्या छ भने बाल विवाहको समस्या हटाउनको लागि पहल गर्ने कसरी यो समस्या बारे जन चेतना फैलाउन सकिन्छ भनेर उपाय के के हुन सक्छन् भनेर आफू साथी पनि गर्ने नाटक हुन सक्छ सडकी हुन सक्छ बाल किन एउटा कुप्रथा हो भनेर समाजमै कविता वाचन वा वक्तित्व कला प्रतियोगिता पनि गर्न सकिन्छ नि होइन र तर आफूले गर्न आँटेको काम साँच्चै के समाजको लागि कतिको आवश्यक छ त भनेर सबैजना मिलेर तर्क सहित छलफल गर्नु साथी के लाग्छ सा सम मा सा सा लाग भने निजको बीमा एकदमै राम्रो तिमीले यसरी सँगै मिलेर गयो भने पुस्ताउने चुनौतीहरूको सामना पनि गर्नु पर्दैन र तपाईँहरूले गरेको काममा समाजलाई विरोध होइन सहायता गर्न पनि त सक्छ नि यसरी सँगै काम गर्यो भने त क्लब र सञ्जालको उद्देश्य पनि पुरा तर कला, आफ्नो काम गर्छन्ति विभिन्न पैसा आएसम्म काम गर्ने र पैसा आउन बन्द भएपछि चाहिँ काम नै बन्द गर्ने पनि त गर्नुहुन्छ नि तर यहाँ के कुरा बुझ्नु जरुरी छ भने नि फ्रेन्ड क्लब खोल्ने वा सञ्चाल चलाउने भनेको पैसा आउँछ काम गरौँला पैसा नआए थप्प भन्ने होइन नि यहाँ कुरा हुन्छ सामाजिक दायित्वको जुन दायित्व एउटा युवा भएपछि नहीं नहीं। आ, वा काम वा एक किसिमको ज्ञान प्राप्त गर्ने थलोको रूपमा पनि त लिन सकिन्छ नि होइन र ज्ञान प्राप्त मात्रै होइन कि साथी मलाई त लाग्छ राष्ट्रिय नीतिहरूको बारेमा बुझ्न र सरकार र सरोकार वालाहरूलाई समाज प्रति जवाबदेही बनाउनको लागि पनि क्लब अग्रनी भूमिका साथी युवा बाल सा ला युवाहरूले साथ नै हो नि र त्यस्तो थलो पायौँ भने हामीले यी यस्ता कामहरू पनि त गर्न सक्छौ नि मलाई त लाग्छ हामी युवाहरूले विभिन्न उहाँहरूले गाउँका अरू व्यक्तिहरूलाई पनि त नीति नियम गाउँ विकासमा आएको बजेट र सबैले किन यो कुरा बुझ्न जरुरी छ त भनेर गाउँ भेला गोष्ठी र अन्तर्क्रिया पनि त गर्न सक्छ नि होइन र यसले एक त सरकार वाला र नागरिक बिचको मध्यस्थकर्ताको रूपमा काम गर्छ एक अर्कालाई नजिक लिएर आउँछ र अर्कोतिर क्लब र सञ्जालहरू नीति नियमको क्षेत्रमा एउटा मुख्य सकारात्मक शक्तिको रूपमा कता अगाडि बढेको देखिन्छ निजालहरूले समाजमा परिवर्तन लिएर सक्छ साथी, यो हप्ताको हाम्रो तपाईँको विचारमा क्लब वा विभिन्न सञ्जालहरूले समाजमा परिवर्तन लिएर आउन सक्छ त कसरी आफ्नो विचार हामीलाई पढाउनको लागि मोबाइलको मेसेज बक्समा गएर भिओ वाइ लेखेर एक पेज दिएर आफ्नो विचार लेखी चार चार सुन्ना सुन्ना साथी, फ्री हो। साथी के तपाईँ हाम्रो प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा गीत बनाई प्रस्तुत गर्न चाहनुहुन्छ चा। यदि चाहनुहुन्छ भने चा रेडियो कार्यक्रम साथीसँग मनका कुराले गीत प्रतियोगिता गर्दैछ साथी किसिमको गीत लेख्नु होला है उत्कृष्ट हुने गीतलाई हामी पुरस्कृत गर्नेछौ र हामीले साथीसँग मनका कुरा कार्यक्रममा समेत बजाउनेछौँ हामीलाई गीत लेखी पठाउँदा तपाईँलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये जुन सजिलो लाग्छ त्यसमै पठाउनु होला है त को मन का का गान भन्ने साथीले स्तो बोर भइरहेको छ यहाँ कुन जमानामा मोबाइल मोबाइल अब क्रिकेट एकचोटि आ पहिले नि आफ्नो मेसेज बक्समा गएर डीसीकेटी टाइप गर्ने अनि त्यसपछि 8888 मा पठाएर क्रिकेटको सारा जानकारी पाउन सक्छौँ के अनि यो जानकारी पाउनको लागि त मात्र 2 रुपैयाँ काट्नै त हुनियाउस ल अब मैले पठाए ल हेरै त अब एकैछिनमा मेसेज आउँछ वाउ एन्सल आ त भयो भने त सबै कुरा हुन्छ रे छैन त ए माजिकल बर त्यो त हो नियुसर तपाईँले आफ्नै मोबाइलमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ नि त्यसका लागि त सबैभन्दा पहिला त एसएसएम एस, के टाइप गरेर आठ आठ आठ आठमा पठाएर एसएसएम के को बारेमा जानकारी हरेक हप्ता आफ्नो मोबाइल सेटमा प्राप्त गर्न सक्नुहुन्छ मलाई यो कार्यक्रम दस वर्ष अगाडिदेखि सुन्दाइरहेको छु र मलाई यो कार्यक्रम अन्त्य मन पर्छ किनभने यस कार्यक्रमले जुन शिक्षा जीवन उपयोगी सित विभिन्न को बारेमा सकारात्मक सन्देश युवाहरूलाई दिइरहेको छ र युवाहरूलाई समेत तय गरेको छ आगामी दिनमा पनि यसरी नै सुनिरहन पाइराख भन्ने अपेक्षा राख्दछु हामी जस्ता युवाहरूको समस्यालाई जस्ता उतारि कथा सुना हुनु एकदम राम्रो छ तर पनि युवाहरूको मात्र तपाईँ देशको राजनैतिक अवस्थाको बारेमा पनि कथा ल्याउनु भएमा राम्रो हुन्थ्यो होला नमस्कार